त्यसपछि हर हर हर हर हर हर, हर चितायो केही बेर त आमाको पार्थि शरीर आकृतिको रूपमा देखिँदै थियो त्यहाँ अग्निको पुञ्जबाट बीचबाट तर केही बेर पछि त त्यो पनि देखिन बन्द हो र आखिरमा आमाको आकृति प्रकृति सम्पूर्ण अस्तित्व मुठी भर खरानीमा परिणत भयो त्यो पनि गङ्गाजीको जल प्रक्षेप गरियो अब त्यो पनि अवशेष रहेन त्यस्तो अवस्थामा पनि मलाई अनुग्रह मन्यमान प्रातिष्ठम विषम उत्तरम महात्माजीले आशीर्वाद दिएको बेला आइपुगेछ आमाको शरीर शान्त हुन्छ अनि भक्ततिर लाग्नु भन्नुभएको थियो त्यो बेला आएछ भनेर म दम्ब र त्यसपछि मनमुनि प्रभुको कीर्तन गर्दै त्यो आश्रयलाई ब्राह्मण देवताहरूसँग अनुमति मागेर म उत्पत्ति साथतिर लागेँ कहाँ जानु छ थाहा छैन कति हिँड्नु छ त्यो पनि थाहा छैन गर्दै गर्दै अनेक नगर अनेक गाउँ अनेक गाउँ गाउँका क्षेत्रहरू सरोवरहरू पार गर्दै एउटा अत्यन्त बिहड़न जङ्गलमा जङ्गलमा पुगेमा जसको वातावरण अत्यन्त डर लाग्दो लाटोको खाएको अर्कातिरबाट हात्तीले हालिए रुखहरूको आवाज आउँदैछ अर्कातिर बाघहरूको गर्दैन सुनिँदैछ सिङहरूको अर्कातिर अरिङ्गरहरू साइ गर्दै घिच्ने त हिँडिरहेका छन् यताउता त्यस्तो अत्यन्त डरलाग्दो जङ्गल थियो तर मलाई डर भन्ने कुराले छुनु पनि पाएको थिएन किनकि मै म त्यही प्रभुकै किर्तनमा रङ्गिराखेका थिएँ त्यही जपिराखेका थिएँ एकनाथसित म अगाडि बढ्दै गएँ कञ्चन पानी भएको सुन्दर सरोबर आइगु त्यहाँ ओर्लै तलर गएर हातमा पानी त्यो अमृतुलले पानी खाए त्यसपछि नदी एउटा पिपलको बोट थियो सुन्दर सुशीतल छाया भएको त्यसको छायामा आएर बसेँ पनाटी मारेर पद्मासन बाँध्ने विधि जो सिकाउनु भएको थियो त्यही अनुसार पद्मासन नै म आबद्ध भएर बसेँ अनिखेरि त्यसपछि मैले ध्यान गर्न थाले जुन ध्यानको पद्धति बताउनु भएको थियो त्यस बेला आनन्द संक्लिनु नापस्यमय हुने यो सम्पूर्ण संस्थाको द्वैत प्रपञ्च मेरो सम्पूर्ण विलिन भइसकेको थियो भगवान् मात्रै स्मृतिमा हुन् भगवान् बाहेकहरू कुनै दृश्य अरू केही मेरो स्मृति थिएन त्यसरी भगवानको ध्यानमा एकाग्र भए तपाईँलाई रोम रोम खेलिरहेका थिए हृदय गदत भइरहेका थियो शङ्कर चक्र पद्म धारण गरेको पीताम्बर धारी प्रभुको चतुर्भुज रुप त्यस्तो भगवानको सुन्दर स्वरूपको दर्शन मैले ध्यानमा गरेका यति आनन्द आयो प्रेमाश्रु छ थिएँ तर त्यति गरेर फेरि भगवान तुरन्तै अन्तर्धाम अनि भने कुनै कङ्गालले करोडोको थैली फेला पारेर हराउँदाखेरि जसरी बेचाइने हुन्छ त्यस्तै बेचाइने मलाई पनि भयो प्रभु यो, यो, यो, यो, यो आनन्द नछिनिदिनुहोस् नछिनिदिनुहोस् फेरि दिनुहोस् भनेर म पुकार भगवान्ले भन्नुभयो हरिदास तिमी कम भाग्यशाली छैनौ सामान्य स्थितिकाले त यो दर्शनै भन्दैनन् यो त अविपक्वकणाम दुर्दर्श हुनुको योगी म कुयोगीहरूको लागि त दर्शन पाउन योग्य नै होइन तिमी त भक्ति संस्कारद्वारा संस्कारित थियो बाबु त्यसैले मेरो दर्शन पायो यस दर्शनलाई नै धेरै ठुलो उपलब्धि भन्ने ठानेर यसैको स्मरण गर्दै समय काँट निरन्तर कीर्तनमा संलग्न रहेर रहे। तिमीले यसको प्रभावले महाप्रलयको बेलामा पनि मलाई दृश्य नै छैन मेरो भगवान्को अमृतमै बाणी मैले सुने त्यसपछि त्यही अनुसार प्रभुका नाम जप्त थिएँ निरन्तर न्तर संसार नश्वरता क्षण अनुभव गर्दै त्यही गोविन्द हरे गोपाल हरे स्मरण गुरु गो गोविन्दको स्मरण गर्दै समय गोविन्द हरे यसै प्रकार समय काट्दै गइरहेका थिए आखिरमा त्यो समय आइपुगेछ मेरो मेरो यो शरीर छुट्ने बेला आएछ पाँच भौतिक छुट्ने बेला र संयोग कस्तो पर्या छ भने ब्रह्माजी सृष्टि समेटेर सृष्टिसहित आफू नारायणमा लिन हुने तयारी गरिरहनु भएको बेला थियो म पनि सृष्टिसँगै ब्रह्माजीमा समेटिए अनि भगवान श्री नारायणमा लिन हुन पुगे ब्रह्माजी सृष्टि समेत सँगै महाप्रभहीको बेला सकियो भनेखेरि अर्को सृष्टिको उद्भवकाल जब आयो उसै गरी भगवानको नामीबाट कमल प्रकट भयो कमलबाट ब्रह्माजी प्रकट हुनुभयो ब्रह्माजी भगवानको मन बनेर आउनुहुन्छ जब पनि आउनुहुन्छ र उहाँले सृष्टिको विस्तारको सङ्कल्पहरू जगाउदै जानुभयो उहाँको मानस पुत्र भनेर फेरि व्यसी त्यही साधना शुद्र शुद्र बालकको रूपमा प्रकट भएको बेलामा गरेको सत्सङ्ग त्यस पाएको हरिभक्तिको कृपा प्रसाद त्यसैको प्रभावले म अहिले फेरि हजुरको अगाडि ब्रह्माजीको मानस पुत्र नारदको रूपमा यहीँ सामु छु मैले हजुरलाई भनेको थिइनँ कुनै निज तल्लो जातिको भनेर कहलिएको तल्ला वर्णमा पैदा भएको कोही करो त कोही इतिहास छ भनेर हजुरलाई सोद्धा इतिहास त हजुरकै सानो कडा त भनेको मैले मैले त्यसैको प्रभावले अहिले फेरि यो स्थितिमा भेदर बिहा थिएँ त्यस कारणले हजुर यस्तो अमर पृथ्वीश्वलाई दिनुहोस् जो हरिभक्तिको पावन प्रेरणाद्वारा भरिएको होस् र जसको चिंतन मनन गरेर प्राणी मात्र तरुण केवल उच्च जातिका मात्र होइन उच्च वर्णका समस्तले उद्धार पाऊन् यस प्रकारले बेद ब्यासीलाई देवर्षि नारदजीले सम्झाउनु भयो र जसरी उहाँ आउनु भएको थियो उसै गरी त्यहाँबाट बिरामर जानु स्वामीले त्यो भागवत कसरी पढ्नुभयो त भन्ने प्रश्न गर्नुभयो गाई मिना किनभने सुखदेव स्वामी त एउटा गाई दुई समयसम्म मात्रै कहीँ बस्ने गर्नुहुन्थ्यो त्यहाँभन्दा ज्यादा कहीँ बस्नु हुनुहुन्थ्यो अठार हजार श्लोक भएको यत्रो विशाल वानमा कसरी धैर्य राखेर पढ्न सक्नुभयो अनि अर्को कुरा उहाँ त निर्गुण निरञ्जन निराकार रूपमा ज्यादा रहने गर्नुहुन्थ्यो भगवानको सगुन साकार लिला विग्रहलाई कसरी उहाँले त्यति रुचाउनु पर्यो भगवान् कृष्णको आकृतिमा स्वरूपमाणिक उहाँहरूका जिज्ञासाको समाधान दिँदै भन्नुहुन्छ यस अवन काली मणिगण भगवानको नाम कृष्ण रहेकै यसै कारणले हुन् इति सर्वेश चेता आत्मा रामाष्टमो क्रमे कुरवितम जो जति निष्ठामा माथि उठ्या हुन्छ त्यति अनुरागी भएर भगवान् भजन गरीमा रम्ने भनेर त्यो आश्चर्य मान्नै पर्दैन उहाँले कसरी पढ्नु हो भगवान्को कृष्णको लगाथा भनेर किनभने कृष्ण परमित नजाने भनेर कसले भने यो चान्चु नै अहिले गहिरे भन्यो साक्षात मधुसूदन सरस्वती जस्ता महां विभूति अद्वैत सिद्धि वेदाशन कशिरोमणिवैत पथिकाज्य सिंहासन लबा सठन के हठेन दासप वधूबीटेन शैबा न खलु त्र विचारणीय पंचाक्षरी कुसुमाभवासं, आनन्द मूर्त भनेर कृष्ण मण्डप कुनै तत्त्व छैन मधुसुदन सरस्वती महावेदान कृष्ण भनेको आत्मा रामाष्ट मुन यो निर्था पिरुक्रमे कुरवन्त्याम भत्तिपूर्ण एकजना महान संत थिए सधैँ प्रार्थना गर्थे फ्रान्सको कुरा रुसो नाम गरेका सन्त अत्यन्त भक्त ईश्वरका सधैँ प्रार्थना गर्थे एउटा जिज्ञासु भक्तले युवा भक्तले गएर सोधो होइन तपाईँ वाइ आर डुइङ दिस प्रेयर सर are you satisfied with your prayer yes yes i am fully satisfied with my prayer have you seen god aile sam dekhnu bho istar lai nasko prarthana garnuncha have you seen god gane sodo dui baglai not it aile sam anubhav gareko dekhe chuina then what is the use of your prayer yena ra dekhma aako cha istar nai vandha dekha chain ani ke fayda ho लाभ के हो त तपाईँले प्रेयर गरेर प्रार्थना गरेर दर्शनै पाउनु भएको छैन किन नदिया होला तपाईँलाई यत्रो प्रार्थना गरेन भगवान्ले दर्शन गरे नै नै म त्यसरी सोध्दै सोध्दिनँ भगवानले दर्शन दिनुभएको छैन भनेर मलाई कुनै सिकायतै छैन किनभने म पात्रै छैन मलाई त्यसैले नमिल्या होला मोर डुआई म भगवानले जति देख्न सक्दिनँ अनुभव गर्न पाउँदैन त्यति झुकेरसँग किनभने भगवान् हाम्रा यी सामान्य पर्सेप्सन पावरहरूद्वारा अनुभव गर्न सकिने वस्तु नै होइन हाम्रा यी सीमित कुरा आँखाको दर्शन शक्ति सीमित कानको श्रवण शक्ति सीमित यो चर्मको स्पर्श शक्ति सीमित हामीसँग जति पनि अनुभव गर्ने स्रोतहरू छन् सबै सीमित अब उहाँ अनन्त असीम कसरी हामीले यी यी साना साना क्षणिक वस्तुहरू नाशशील वस्तुहरूले अविनाशीलाई अनुभव गर्ने त्यसैले प्रभुको अनुभव गर्न सकिनँ भगवानले मलाई हेरिदिनु भन्नु भन्नु मलाई कुनै सिकायतै छैन जुन तो तो तो दिन तो घडी आउँछ उहाँले कृपा गर्ने मैले भनिरहनै पर्दैन त्यो कृपया मिलिहाल्छ मलाई सचिदानन्द भगवानको भनेपछि अनि त्यस दिनदेखि त्यो केटाले कहिल्यै त्यसरी ध्यान गर्ने प्रार्थना गर्नेहरूलाई गरेर सोधेन त त्यस्तो गहन भन्दा गहन ज्ञानको गहिराईमा पुगेकाले उच्च भन्दा उच्च ज्ञानको भूमिकामा पुगेकाले पनि जति जति उचाइमा चढ्या हुन्छन् गहिराईमा पुगे हुन्छन् त्यति त्यति अनन्यता साथ भगवानको भक्ति भयो बात। बहुनाम जन्मनाम अन्तै ज्ञानवान मान प्रपधी साँच्चीकै ज्ञान खुलेपछि त हो नि भगवानको सच्चा भक्त हुन्छ नत्र त्योभन्दा अगाडि त सधाम भक्त भगवानको पूजा गरो भने यस्तो मिल्छ उस्तो मिल्छ भन्दै आउँछन् भन्नेहरूले यहाँ जुत्ता दान गरो भने उहाँ जुत्ता लगाउन पाइन्छ यहाँ छाता दियो भने उता छाता भन्न पाइन्छ खाली सौदागिरी त्यसलाई भक्ति भन्छ नखलु नखलु किचित याचितुङ काम एम भगवती मम सक्यम नै वाणिज्य वृत्ति प्रतिफल निरपेक्ष कहिल्य माग्दिन भनेर श्रीमतीलाई नमाग्ने वचन दिएर जानुहुन्छ म माग्दिनँ रितै हात आएँ भने केही नभन्नु भन्दै जानुहुन्छ प्रभु अन्तरियानी सब बुझेर उहाँका दुई मुठी शिवरा स्वतपाई हेरेर भगवानले जन्म जन्म सदा सदाको लागि सारा विपत्तिहरू टार्नु भक्तवानको सव का प्रश्नको उत्तर दिने क्रममा शुद्धजीले यही कुराहरू भन्नुभयो उहाँ अत्यन्त त्यति नै द्रवित पनि हुनुभयो भगवान कृष्णका चरण कमल प्रति र उहाँ अत्यन्त प्रेम साथ आकृष्ट भएर त्यहाँबाट जानुभयो जगत गुरु वेदव्यासी आफ्नै पूज्य पिताश्रीका सामु गएर आद्योपान्त भागवत पढ्नुभयो अनि उहाँले महाराज परीक्षितजीलाई यो गंगाजीको किनारमा सुनाउनुहुन्छ प्रथमस्कन्दका पावन कथाहरूमा एउटा छोड्नै नहुने कथा नभ्याए पनि भन्नै पर्ने कथा विष्णुजीको भगवानप्रतिको स्तुति हो विष्णुजीको उत्तम गति हो विष्णुजी कुरुक्षेत्रको मैदानमा सरसैयामा पल्टिरहनु भएको थियो उत्तरायण कहिले आउला र म शरीर च्याउला भनेर कुरा के हो भने दक्षिणायन भनेको देवताहरूको रात हो उत्तरायण भनेको देवताहरूको दिन हो जो पनि योगीहरू छन् विचारवान छन् ज्ञानी साधकहरू छन् तिनीहरू शरीर त्याग्ने बेला उत्तरायणै आइपुगोस् अनि त्यागौँ भन्छन् किनभने दिनको बेलामा उज्यालोको बेलामा पुग्न पायो भने सारा देवताहरूसँग सामने प्रत्यक्ष दर्शन गर्न पाइन्छ भेटघाट गर्न पाइन्छ सबका ढोकाहरू खोल्छन् अब राति पुगेर के गर्ने त्यो अँध्यारोमा अनि अवस्थामा अन्धाले अन्धुपनले भरिएको ठाउँमा गएर त्यो रातको अँध्यारोमा के गर्ने त्यहाँ त्यसैको सबैको इच्छा त्यही हुन्छ उयालोमा पुगौं देवताहरूको दिनको बेलामा पुगौं उत्तरायण लागेपछि पुगौं भनेर त विष्णुवि त्यसैको प्रतीक्षामा हुनुहुन्थ्यो अब उत्तरायण लाग्न आँटो भन्ने थाहा पाएपछि उहाँले अत्यन्त उत्सुकता साथ भगवान् कृष्णलाई याद गर्न लाग्नु उहाँले यति सुन्दर भावना गर्नु थियो भगवान कृष्णप्रति एकचोटिको कुरा हो भगवान् श्रीकृष्ण महारा जुधिष्ठिरजीको सम्पर्कमा हस्तिनापुरमा हुनुहुन्थ्यो त्यसलाई एउटा विशाल महलमा उहाँको निवासको व्यवस्था गरिहाल्थ्यो सारा पाण्डवहरू पङ्क्तिबद्ध भएर क्रमशः आउँथे दर्शन गर्थे कृत्य कृत्य भएर जान्थे हुँदा हुँदा एकचोटि धर्म र जुधिष्ठ पाल्नु लागि निकै बेर भयो आएर खडा उभिनु भएको थियो भगवान् आँखा चिम्लेर बस्नु भएको थियो प्रभुका आँखा रसाइरहेका थिए आँसुका बिन्दुहरू आँखाबाट झरिरहेका थिए उहाँ कसैको ध्यानमा डुब्नु भएको निकै बेरसम्म उभिनुभयो धर्मराज दुई प्रभुले जब आँखा कलेर हेर्नुभयो हो धर्मराज हजुर यहाँ कतिखेर पाल्नुभयो भनेर सोद्धाखेरि केही बेर हो प्रभु अनि आज त हजुरको मुद्रा त गजबको देखेँ नि त भगवान् हजुर पनि कसैको ध्यानमा डुब्यो तहान भाग्यशाली हो रासको ध्यान हजुर गर्नुहुन्छ तर जग जगत हजुरको ध्यान गर्ने हजुर चाहिँ अरू कसैको ध्यान गर्ने को ध्यान गरे अनि अनि हजुरका पनि आँखामा आँसु धन्य भक्त भन्छ यो कसको स्मरणमा भइराखेका छ हजुरको यो स्थिति भनेर धर्मराजले टिप्सो थाल्नुभयो भगवान्ले भन्नुभयो धर्मराज अरू कोही होइन हजुरहरूका परम बन्दनीय पितामा विष्णु पितामाले मलाई स्मरण गरिराख्नु भएको छ अहिले केवल भक्तहरू मात्र मेरो स्मरण गर्दैन म पनि भक्तहरूको स्मरण गर्छु भगवान् भक्त भाकत भक्तिमान सुखदेव स्वामीले त प्रभुलाई विशेषण लगाइदिनु भएको छ भगवान् भक्त भक्तिमान भक्तहरूका भक्तिमान हुनुहुन्छ भगवान् पनि म केवल भक्तहरूको भक्ति र प्रार्थना मात्रै स्वीकार गर्दिनँ म आफै पनि भक्तहरूको भक्ति गरिराखेका हुन्छु मेरा भक्तले मेरो लागि एक पाइला अगाडि बढाउन् म उनान्सै पाइला बढाएर उनलाई आत्मसात गर्छु मेरा भक्तले मेरो लागि एक माला जपन् म लागि उनांसै माला जपेर तिनलाई आत्मसात गर्छु महाराज धर्मराजदित्य विष्णु पिता उहाँले अहिले मलाई पुकारी राख्नु भएको छ गोविन्द के दिन रात यसरी राख्नु भएको छ धर्मराज मर्शन दिन यसरी धर्मराज पनि हुने बित्तिकै अर्जुन नकुरेव सबै जाने भए सबै आफ्ना आफ्ना रथ सम्हाल्न थाले अरू त सबै रथ थिए आफै स्वयं सारथीको अरू अलग व्यवस्था थियो अर्जुनको जाने मन भयो अर्जुन त प्रभुलाई भन्न थाले प्रभु मेरो त रथ हजुर बिना चल्दैन रथ हाकिदिनु पर्यो हजुरले भगवान्ले भन्नुभयो अर्जुन मलाई त आशा थियो कि महाभारतको अभ्याय यो सकिएपछि महाभारतको युद्ध यो समाप्त भएपछि मलाई छोडिदिन्छ होला तिमीले छुट्टी दिन्छ होला भन्ने लागेको थियो अझ पनि तिमी मैलै पुकार्दैछौ अर्जुनले भने प्रभु केवल बाहिरको रथको कुरा हो र मेरो जीवन रथै चल्दैन हजुर त्यसैले हजुरले कृपा बख्स नै पर्यो भनेर अर्जुनले भने भगवान्ले साह्रो तित्व ग्रहण गरिदिनु भयो अर्जुन पनि गए अरू सबै भाइहरूको साथमा विष्ण पितामा चाहिँ अत्यन्त उत्सुक नजरले हेरिराख्नु भएको थियो प्रभु पाल्नुहुन्छ कतिखेर पाल्नुहुन्छ कताबाट पाल्नुहुन्छ नजर गुमाउनु हुन्थ्यो खुला रूपमा त अब उठेर हेर्ने त्यति थिएन पाण्डवहरू गए एक एक गर्दै धर्मराज उठिर भीमसेन नकुल सहुदेवहरू सब गए अर्जुनको पनि अब रथीको स्थिति थियो फटापट रथबाट ओर्ले गइ गए अर्जुन पनि भगवान त सारथी ठहरनु अनि भगवान्को पारो चाहिँ अब घोडाहरूलाई यसो शीतल छायामा राख्नु परो रथबाट खोलेर त्यसलाई घाँस पानीको पनि प्रबन्ध गर्नुपऱ्यो अलिकति समय लाग्यो पुग्नु धर्मरा ज्युतिष्ठ अगाडि नै गरेसमितामा अब दर्शन गरी गरी सामु बसिसक्नु अब अरू भाइहरू पनि पाण्डवहरू पुगिसकेका थिए विष्णु पितामा चाहिँ प्रभु पाल्नु भएन प्रभु पाल्नु भएन भनेर व्याकुल भएर नजर गुमाइ राख्नु भएको थियो निकै बेर पछि भगवान श्रीकृष्णको शुभागमन भयो भगवान् गएर दर्शन दिनुभयो दर्शन दिने बित्तिकै कुलकित हृदयले रोमाञ्चित मुद्रामा विष्णु पितामाले आफ्ना बाबु फैलाउनु भयो प्रभु अङ्कमाल्फ भगवान् जानुभयो विष्णु पितामालाई बाबु बाँध्नुभयो हम कमाल वो बड़ो प्रेम भक्तर भगवान केही बेर पछि सबैले यस्तो दृश्य देखे त्यहाँ सबलाई अनुभव भयो कि हो यहाँ त गंगा जमुनाजीको मिलन बाबु फल नगि चै त छ नि कति टाढामा छौँ जस्तै अनुभव सबैलाई यताबाट जलधारा भएकी गङ्गाजी आर आएर मिल्दाखेरि तीर्थरा प्रयागको सेरो फेरोमा जस्तो दृश्यवली खड़ा भएको थियो भगवान श्रीकृष्ण र विष्णु पितामा मिलनमा त्यस्तै श्याम सुन्दरका अत्यन्त गमरुक्त परेका श्यामल श्यमल अलका वलीहरू त्यस्तै सेतै पाकेका फुलेका केशधारीहरू त्यस्ता दुईजना भक्त र भगवानको मिलनमा गङ्गा र जमुनाजीको साक्षात दर्शन लाएर सामु आउनुभयो सामान्य नजरको सामु भएर दर्शन दिन लाग्नु विष्णु पितामा एक भगवानका स्वरूपमा ध्यान केन्द्रित गर्दै स्तुति वन्दना गर्नुहुन्छ हजुरको अनन्त शक्तिको म के वर्णन गर्नु सर्वसाधारण प्राणीलाई एउटा सानो काम गर्न कत्रो मेहनत पर्छ तर हजुरलाई त यत्रो विशाल अनन्त कोटी ब्रह्माण्डको सृष्टि चक्र उत्पन्न गर्न पनि केवल यसो कर्के नजरले प्रकृतिलाई हेरिदिए पुगिन्छ प्रकृति मुद्दा हजुरलाई मैले राम्रो भक्तको काम त गरे होइन प्रभु विपक्षबाट लडिराखेको छु कति बाण हजुरलाई हाने मैले यस्तो त्रिभुवन कमनीय रूपमाथि तर हजुर चाहिँ भक्तको विडम्बना मात्रै प्रस्तुत गर्ने भक्त चाहिँ हुन नसक्ने म पनि भक्तै मानेर हजुरले प्रतिज्ञा गर्नुभएको थियो महाभारतको युद्धमा म अस्त्र शस्त्र लिने छैन भनेर मैले प्रतिज्ञा गरे त यदि कृष्णलाई अस्त्र शस्त्र ग्रहण गर्न विवश बनाउन सकिनँ भने मेरो नाम गङ्गा पुत्र भीषम होइन भनेर मैले मेरो र हजुरको प्रतिज्ञा टक्नु थालो हजुरले आफ्नो पनि मेरो पूरा गर्न अरू केही अस्त्र शस्त्र लिनु भएन तर रथको चक्कालाई नै सुदर्धन चक्र बनाएर हजुर म आइ लागि भक्तको प्रतिज्ञा पूरा गर्न दौडिँदाखेरि हजुरले आफ्नो पिताम्बर घस्रिएको पनि ख्याल भएन त्यसबेला स्वनिगमत प्रतिज्ञा चरण कमलमा छ मेरो मन सदा हजुरको चरणमै लागि राखोस् इत्यादि मधुर सुन्दर भक्तिमा देख्दा देख्दै विष्णु पिता म तयारी गर्न लाग्नु प्राणायाम गरेर प्राणलाई निरोध गर्नुभयो र एकाग्रमणले भगवान्मा समस्त प्राण चित्त पारेर अनि सबले देख्दा देख्दै बडो विलक्षण रूपमा उहाँको ब्रह्मन्त्रबाट देवमय पुञ्ज निक्लेर गयो र गएर भगवान अनन्त कोटी ब्रह्माण्डमा आएको सबै आत्मा पनि परमात्मा प्रभु कृष्ण मन्दिर सबले जयकार मनायो भक्त भक्तल भगवानको बड़े बड़े ऋषि मर्षिहरू त्यहाँ पङ्क्ति बद्धभार पुगेका थिए भगवान्को सवारी हुँदैछ भनेर त्यसबाट ऋश्वविधामाको त्यो उत्तम गति हेर्न सबै आनन्दित बन्दै भगवान् कृष्णद्वारस् प्रभुको महिमा गाउँदै त्यहाँबाट विधामा गए ऋषि गोविन्द मेरो गोपाल उनीहरूलाई बडो चिन्ता भइरहन्थ्यो भगवान श्रीकृष्ण जेव प्रस्थानको तयारीमा हुनुहुन्छ त्यसबाट उत्तरा अभिमन्युकी पत्नी गर्भवती अवस्थामा रहेकी उनले आएर पुकार गरेन् भगवान्लाई प्रभु अष्टथामाको ब्रह्मास्त्रको प्रकोपले मेरो गर्भस्थ बालक अत्यन्त पीडित हुने अवस्थामा छ यसको रक्षा गरिदिनुहोस् भगवान श्रीकृष्ण योगेश्वरको कारण उत्तरा भई भगवानले गलाधर रूप धारण गरेर उत्तराको गर्भमा प्रवेश गरेर घुमि घुमी त्यस गर्भस्थ बालकको रक्षा गरिदिनु त्यसपछि भगवान श्रीकृष्ण जाने तयारीमै हुनुहुन्थ्यो फेरि अब महारानी कुन्ती अगाडि सर्नुभयो र उहाँले अगाडि सरेर भन्नुभयो हे श्री कृष्णन हजुरले त मलाई त यति कृपा गर्नु भएको छ जस्तो पंशको कारागारमा बन्धनमा परेकी देवकीमाथि हजुरको कृपा हो त्यस्तै मैले अनुभव गरेकी छु मेरा सम्पूर्ण बालकहरूमाथि पाँच पाण्डवहरूमाथि जब जब सङ्कटका आए द्रौपदीको लाल हरण गर्ने आए लाल हुने हर हुने त्यस हजुरले नै हो कृपा गरेको बचाइदिएको म कौन शब्द के वर्णन करूँ हजर मजुरक कृतज्ञ छु